प्रा योहो नमस्कार कार्यक्रम स्वास्थ्य सरकार स्वागत प्रावधिक साथी रिजन संग्रुवराज स्वास्थ्य सरकार हर एक हफ्ता को सोमबार बिहान साढे सात बजेपछि आउने गर्छौँ र स्वास्थ्य सरकारमा रहेर हामी स्वास्थ्यसँग सम्बन्धित विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ अनि कुनै स्वास्थ्यसँग सम्बन्धित समस्याका विषयमा चिकित्सकहरूसँगको कुराकानी पनि जोड्दै आइराखेका छौँ आजको स्वास्थ्य सरकारमा हामीले विभिन्न जानकारीहरू प्रस्तुत गर्ने सम्पर्क गरेका छौँ आजको श्रृङ्खलामा सुर्तीले पार्ने असर त्यसै गरी क्यान्सरबाट बस्न खानुपर्ने कुराहरू के के रहेका छन् जसले गर्दा क्यान्सरबाट बस्न सकिन्छ अनि छेरो के हो कसरी बस्न सकिन्छ यी विषयमा आजको श्रृङ्खलामा जानकारी प्रस्तुत गर्दैछु र सुरुमा प्रसङ्ग सुर्तीको छ र नेपालमा सुर्तीजन्य पदार्थको सेवन अर्थात् धुमपानका कारण उत्पन्न हुने विभिन्न रोगबाट वर्षनी पन्ध्र हजारजनाभन्दा बढीको ज्यान जाने गर्छ विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार सुर्दीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर हृदय रोग लगायतका स्वास्थ्य समस्याहरूबाट विश्वमा वर्षेनी चौवन्न लाख मानिसको ज्यान जाने गर्छ र यही अवस्था रहिरहने हो भने सन् दुई हजार तिससम्ममा कारण मर्नेहरूको सङ्ख्या वर्षेनी असी करोड नाङ्ने विश्व स्वास्थ्य सङ्गठन कोर्तिजन्य पदार्थको सेवनबाट बिसौँ शताब्दीमा विश्वभरमा दस करोड मानिसको ज्यान जाने गरेको तथा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन विश्वका सरकारहरूले तत्काल प्रभावकारी कदम नचालेमा सुर्तीको महामारीबाट एक्काइसौँ शताब्दीमा एक अर्ब मानिसको ज्यान जाने खतरा रहेको यसअघि नै चेतावनी दिइसकेको छ विश्व स्वास्थ्य सङ्गठनका अनुसार निम्न आय भएका मुलुकहरूको सुर्तिजन्य पदार्थको प्रयोग तीव्र रूपमा बढिरहेको छ र सन् दुई हजार तिससम्म सुर्थी सेवनको कारण मर्ने मध्ये करिब असी प्रतिशत निम्न र मध्यम वर्गका जनता हुनेछन् सङ्गठनका अनुसार धुमपानका प्रयोगकर्ता मध्ये तिस प्रतिशत चीनमा दस प्रतिशत भारतमा र बाँकी अन्य देशमा छन् दक्षिण एसियाका विकासोत्मक देशहरू सुर्थीको महामारीबाट सबभन्दा बढी पीडित रहेका छन् वर्तमान विश्वमा धुमपानले हरेक आठ सेकेन्डमा एकजनाको ज्यान लिइसकेको छ तर विडम्बना यस्तो भयानक यथार्थ हामी सामु हुँदाहुँदै पनि सुर्तीजन्य पदार्थको महामारीप्रति विश्व समुदाय त्यति सचेत बनेको पाइँदैन सुर्तिजन्य पदार्थको प्रयोग विश्वमा दिन प्रतिदिन बढिरहेको छ नेपाल पनि सुर्तीजन्य पदार्थको अत्याधिक सेवनको खतराबाट मुक्त हुन सकेको छैन नेपालमा कुल जनसङ्ख्याको करिब चौतिस प्रतिशतले सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको र धुमपान प्रयोगको दरलाई हेर्दा नेपाली महिलाहरू धुमपानको अम्ल्यमा चौथो स्थानमा छन् जसमा पनि विपन्न ग्रामीण परिवारका महिला तथा पुरुषहरूमा धुमपानको लत धेरै रहेको पाइएको छ नेपालमा खास गरी समेत सुर्तीजन्य पदार्थको प्रमुख प्रयोगकर्ताको रूपमा रहेका छन् ग्रामीण क्षेत्रमा अज्ञानताको कारण सुर्तीजन्य पदार्थको सेवन बढिरहेको छ भने सहरी क्षेत्रमा धुम्रपान र मद्यपान फेसनको रूपमा विकास भइरहेको छ सहरी क्षेत्रका हरेक समारोह पार्टी जमघटमा धूमपान तथा मद्यपानको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ अब धूमपान र स्वास्थ्य समस्या र धुमपानले स्वास्थ्यमा पार्ने समस्याका विषयमा अबको कुरामा जानकारी प्रस्तुत गर्दैछु सुर्तिजन्य पदार्थहरू क्यान्सर लगायतका प्राणघातक रोगका कारक हुन् सुर्तिजन्य पदार्थमा निकोटिन नामक मन्द बिष हुने गर्छ जसले स्वास्थ्यमा प्रतिकूल असर पार्दछ सुर्तिजन्य पदार्थको सेवनको कारण फोक्सो मोग तथा श्वास नलीको क्यान्सर उच्च रक्तचाप हृदयघात कलेजोको सीरोसिश बेकाइटिश लगात का स्वास्थ्य समस्या भी देखिने ग साथ स्नायु संबंधी विभिन्न रोग गर्भ तुहिने तथा श्वास प्रश्वास सम्बन्धी विभिन्न समस्याहरू समेत धूमपानकर्तामा देखिने गर्दछन् सुर्तीमा रहेको नेकोटिन नामक रसायनको कारण नै सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई यसको तलतरी लाग्ने र धुमपानको लत लाग्ने गर्दछ साथीभाइको लहलहरीमा लागेको धुमपानको लतका कारण पनि अधिकांश युवा मृत्युको नजिक पुगिरहेका छन् एक अनुसन्धानका अनुसार सुर्तीमा चालिसवटा धुमपानका अमल्यलाई क्यान्सर हुने सम्भावना घाँटीको क्यान्सरको खतरा बाह्र गुणा बढी मुखको क्यान्सर सत्ताइस गुणा बढी तथा श्वास नलीको क्यान्सर पन्ध्र प्रतिशत बढी गर्छ धुमपान प्रयोगकर्ता महिलालाई स्तन क्यान्सर हुने सम्भावना रहेको अनुसन्धानबाट समेत अपुष्टि भइसकेको छ यति मात्र होइन संसारमा हु। सं। हुने कुल रोगजन्य मृत्युमध्ये एक तिहाई हिस्सा ओगट्ने मोटु रोग मुख्य कारण समेत धुम्पान हो धुमपानबाट मुटुजन्य रोगका लागि विकासोन्मुख मुलुकहरूमा वर्षेनी दस लाख तथा विकसिल विकसित मुलुकहरूमा वर्षेनी छ लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् धुमपानको कारण मोटुको धडकन बढ्ने तथा असन्तुलित हुने तथा उच्च रक्तचाप हुने गर्छ धूमपानले अन्तत रक्त नलीहरूलाई अवरुद्ध पार्दै हृदयघात समेत गराउन सक्छ चुरुडको धुवामा हुने कार्बन मोनोक्साइड ग्यासको कारण रगतमा नकारात्मक असर पर्छ कार्बन मोनोक्साइड रगतको हेमोग्लोबिनसँग मिलेर कार्बोध सिक्स हेमोग्लोबिन भन्ने पदार्थ बनाउँछ जसले अक्सिजनको संचार गर्न सक्दैन रूपमा के देखाएको छ भने किशोरावस्थाबाटै धुमपान गर्न थालेकाहरू धुमपान नगर्नेहरूको तुलनामा बिसदेखि पच्चिस वर्ष छिटो मर्ने गर्छन् भनिन्छ सुरु तानिरहेको व्यक्तिले सुरुको खिल्लीको लम्बाइसँगै आफ्नो आयु पनि घटाइरहेको हुन्छ धुवा आफ्नो जीवन उठाइरहेको हुन्छ अनि जीवन खरानी बनाइरहेको हुन्छ धुमपानको कारण आँखाको मोतिया बिन्दु छालाको क्यान्सर दाँत तथा हार्ट सम्बन्धी समस्या श्रवण शक्तिमा रास आउने लगायतका स्वास्थ्य समस्या देखा पर्दछ यसको साथै दम खोकी स्नायु तथा रक्तनली सम्बन्धी रोग मुत्रथैलीको क्यान्सर तथा छाला सम्बन्धी विभिन्न रोगहरू को रूपमा पनि सुर्ती रहेको हुन्छ अर्को डरलाग्दो पक्ष के छ भने धुम्पान गर्ने मात्र होइन धूमपानकर्ताको सङ्गत गर्नेहरूलाई पनि यसले धेरै असर पारेको हुन्छ एउटा तथ्य के छ भने चुरट खाने व्यक्तिले पच्चिस प्रतिशत धुवा आफूले तान्छ र बाँकी पचहत्तर प्रतिशत धुवा अरूलाई खुवाउँछ धुमपानको असरबाट बस्न धुमपानका अम्लिएको सङ्गत छाड्नुपर्ने मात्र होइन धुमपान गर्ने आफ्नै घरका सदस्यबाट सजग रहनुपर्ने देखिन्छ नेपालमा अहिले वार्षिक छ हजार मेट्रिक टनभन्दा बढी सुर्तीजन्य तथा करिब छ अर्ब साठी करोड खिल्ली चुरोट उत्पादन हुन्छ विगत दुई दशक यता नेपालमा सुर्तीजन्य पदार्थको उत्पादनमा बाह्र गुणाले वृद्धि भएको छ भने धुमपान र मध्यपानजन्य पदार्थको आयात पनि वातै बढेको छ विगतमा सरकारले नै ने नेपालमा चुरोट कारखाना सञ्चालन गरिरहेको थियो यद्यपि त्यो अहिले ताट पल्टिएको छ नेपालमा चुरोट सुर्ती खैनी बिडी गुटा पान तथा तम्माखु लगायतका सुर्तीजन्य पदार्थहरू प्रचलनमा रहेका छन् त्यसमध्ये सबैभन्दा बढी अर्थात् चालिस प्रतिशत चुरूडको प्रयोग हुन्छ खैनीले कुल सुर्तिजन्य पदार्थको 30 प्रतिशत हिस्सा ओघटेको छ भने तमाकू तथा कुडका करीब 5 प्रतिशत बिडी पान लगायतका सुर्तिजन्य पदार्थले कुल खपतको पच्चिस प्रतिशत भाग ओगटेका छन् विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार विश्वका चौरात्तरवटा मुलुकले अझै पनि स्वास्थ्य तथा शिक्षण संस्थामा धूमपानमा प्रतिबन्ध लगाउन सकेका छैनन् भुटान मात्र यो यस्तो देश बनेको छ जसले देशभरि नै सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाएको छ विश्वका सरकारहरूले सुर्तिजन्य पदार्थबाट बर्चनी दुई सय अरब अमेरिकी डलर राजस्व सङ्कलन गर्ने गर्छन् तर सुर्तिजन्य पदार्थको सेवन घटाउने र यस सम्बन्धी जनचेतना जगाउने कार्यमा सङ्कलित रकमको एक प्रतिशतको एक चौथाइ पनि प्रयोग गरेको पाइएको छैन अबको आवश्यकता के छ आउँदो सय वर्षमा एक अरब मानिसको ज्यान लिने सुर्तीको सेवन रोक्न जनचेतना र प्रतिबद्धताको खाँचो छ सुर्ती जन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी सुर्ती विरोधी महासन्धि सन् दुई हजार पारित भए पनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन सुर्तीबाट आउने धनमा रयाल चुह्याउन जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने राज्यको प्रविधिको कारण विश्वका अधिकांश देशहरूले अझै पनि यो महासन्धिमा हस्ताक्षर गर्न अन्कनाइरहेका छन् र नेपाल पनि यसमा अछुतो छैन सुर्तीजन्य पदार्थको कारण विश्वमा गरिबी झनै बढिरहेको छ यसतर्फ भने सोच्नुपर्ने पनि अवस् आवश्यकता छ तपाईँ स्वास्थ्य सरकार सुनिरहनु भएको छ अबको क्रममा भने क्यान्सरबाट बस्न खानै पर्ने कुराहरू के के रहेका छन् यस सम्बन्धी जानकारी प्रस्तुत गर्दैछु विश्व स्वास्थ्य सङ्गठनले विश्वमा हुने कुल मृत्युमध्ये तेह्र क्यान्सरको कारण क्यान हुने तथ्य सार्वजनिक गर्यो सन् दुई हजार पाँचदेखि दुई क्यान्सरका कारण विश्वमा आठ करोड चालिस लाख मानिसको ज्यान जाने चेतावनी सङ्गठनले इस को को एक तथ्यांक 20 अमेरिकोटी बड़ी रोग लग रख व्यक्ति को मृत्यु कैंसर अर्थ अर्बुद रोग आधुनिक औषध विज्ञान रोगपछि मानिसको ज्यानै लिसक रोगको रूपमा पनि क्यान्सर रहेको छ रोग, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अप्नाउनु उपयुक्त हुन्छ क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पूर्ण जनचेतना जाग्नु आवश्यक छ फलफुल तथा सागपात धेरै सेवन गर्नु मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नु चिल्लो रुक्त खाना को सेवन कम करसर रोग बच्चे उपाय हो एक तथ्यांक अनुसार महिलामा में करीब साठी प्रतिशत पुरुष में करीब 40 प्रतिशत कैंसर को कारक नई असंतुलित भोजन आय सो आंद्रा मुख कलेजो अंडाशय पित्तथली लगायतको क्यान्सर भोजनसँग सम्बन्धित रहेका हुन्छन् हरियो सागपात पहेँलो फलफुल तथा गेडागुडी र फाइबरजन्य खाद्य पदार्थको सेवन गर्ने र नियमित कसरत गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम रहेको वैज्ञानिकहरूले समेत बताइसकेका छन् फाइबरजन्य भोजनले स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ खानामा भएको फाइबरले कार्सिनोनेजलाई निष्क्रिय पार्ने तथा बोसो र विषको मात्रालाई घटाउने गर्छ तपाईँ स्वास्थ्य सरकार सुनिरहनु भएको छ मैले क्यान्सरसँग सम्बन्धित जानकारी प्रस्तुत गरिराखेको छु र क्यान्सरबाट बस्नको लागि के कस्ता खानेकुरा खानुपर्छ यो जानकारी मैले आजको श्रृङ्खलामा प्रस्तुत गरिराखेको छु र भिटामिन ए अर्थात् क्यारोटिन भएका हरियो सागपात र पहेँलो फलफुलले क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ बन्दामा पनि क्यान्सर प्रतिरोधी तत्त्व रहेको हुन्छ जसले स्तन क्यान्सर रोक्न सहयोग गर्छ भटमासमा भएको प्रोटिएज नामक तत्त्व फोक्सो मोक आन्द्रा र कलेजोको क्यान्सरको वृद्धि रोक्न सहयोग गर्छ काँक्रोमा रहेको एक तत्त्वले पनि स्तन तथा गर्भाशयको क्यान्सर लाग्नबाट बसाउँछ लसुनमा भएको सल्फर तत्त्वले पनि कार्सिनोजे जलाई निष्क्रिय पार्ने र क्यान्सर गराउने इन्जामहरूको कार्य रोक्ने गर्छ सुन्तला कागती लगायतका अमिला फलफुलहरूमा पनि समेत करिब 80 भन्दा बढी क्यान्सर प्रतिरोधी तत्त्व विद्यमान रहेको हुन्छ जसको सेवनबाट पेटको क्यान्सरबाट बस्न सकिन्छ मुला सलगम ब्रोकाउली सकरखण्ड आँप केरा मेवा फर्सी केराउ लगायतका तरकारी तथा फलफुलमा रहेको बिटा क्यारोटिन नामक पदार्थले क्यान्सर गराउने विभिन्न तत्त्वहरूलाई निष्क्रिय पार्न महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् कागती सुन्तला अंगुर काउली गोलभेणा र आलुमा पनि क्यान्सर प्रतिरोधी गुण रहेको हुन्छ भिटामिन ई भएका खानेकुराको सेवनले पेट प्याङक्रिया तथा मूत्र क्यान्सर हुनबाट बचाउँछ भटमास र अन्य तैलीय गेडागुडीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्छ विभिन्न अध्ययनहरूले पनि के देखाएको छ भने प्राकृतिक र साहा भोजन गर्नेहरू मांसाहारी तथा आधुनिक भोजन गर्नेहरूभन्दा कम क्यान्सरको जोखिममा रहेका हुन्छन् अर्थात समग्रमा भनियो भने क्यान्सरबाट बस्नको लागि खानपानमा विशेष ध्यान दिनै पर्ने हुन्छ क्यान्सरबाट बस्नको लागि खानुपर्ने कुराहरू मैले गरेको छु हामी कार्यक्रमको लगभग अन्त्यमा रहेका छौँ र मैले जानकारी गराइसकेको थिएँ क्षेरोग र क्षरोगबाट बस्ने उपायका विषयमा पनि जानकारी गराउँछु भनेर समय सकिने लागेको छ आगामी श्रृङ्खलामा छेरोग र क्षेरोगबाट बस्न के कस्ता उपाय अपनाउन सकिन्छ यस विषयमा जानकारी प्रस्तुत गर्नेछु आजको श्रृङ्खलामा क्यान्सरबाट बस्नको लागि खानुपर्ने कुराहरू अनि सुर्ती र सुर्तीले पार्ने असरका विषयमा आजको श्रृङ्खलामा जानकारी प्रस्तुत गरि आजको श्रृङ्खलाको समय सकिएको छ कार्यक्रम सुन्नुभयो र आजको यो जानकारीबाट तपाईले थप केही मद्दत के पुगेको छ तपाईँको स्वास्थ्यमा केही भएसम्म पनि राहतको महसुस गर्नुहुनेछ यो जानकारीबाट यो विश्वास हामीले लिएका छौँ प्रविधि संयोजनमा साथी साथी रिजनलाई धन्यवाद दिन चाहन्छु कार्यक्रमबाट ध्रुवराज छुटिन्छु तपाईँको साता शुभ बितोस् स्वास्थ्यमय रहोस् नमस्कार तिम्रो कपालको लचकता देखेर मलाई पनि यस्तै बन्ने इच्छा जाग्यो साँच्चे मलाई पनि भन न यसको रहस्य ए रिसमा तिमी पो एरि ब्युटी पार्लर एन्ड ट्रेनिङ मा गएर तुरुन्त हेर्